पन्छाएर काम धन्दा एकतिर झरे माता मायाकै व्यक्तिर बादलुले हो पानी केले परेको बादलुले हो ले कालीमा बेसीतिर झरेको रोदीमा खन्केको को घटु भेले काली भेसी मुटो मई गाड़े को हिजो भंड आज झन पारे को बैदल ले हो पानी के लिए पड़े को बैदल ले हो ले काली साइडों में बेस तिर को रोदी में खंके पानी केले परेको बादालुले होली लिकाली साइलोमा बेसीतिर झरेको रोधि घर घन्किएको हो हुने कि नै मिठो भए तपाईँले सुनिसक्नु भएको छ अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चोर्चामा रहेको भाका हो प्रकाश रेग्मी पूर्णकला विषय रेम छेत्रीले आवाज दिनुभएको थियो यो भाकामा त्यस्तै गरी लै रहेको थियो प्रहलाद सुवेदीको शब्द प्रकाश रेग्मीको रहेको थियो यति बेला तपाईँले सुनिसक्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै रेडियो अझ भनौँ तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय र साथ साथै यति बेला तपाईँले हामीलाई अर्पण समर्पणको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हार्टको अलावा इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकी खुनाबाट मेसीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर सुनिराख्नु भएको छ र तपाईँको सन्देश तपाईँको आफन्तसम्म हामीले सुनिराखेका छौँ र यस्तै मिठा लोक अझै पनि बाँकी छन् यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो दिदी नाम के? कहाँबाटको बोल्दै हुनुहुन्छ हजुर? हजुर शक्तिखोरबाट घमण्डराना मगर शक्तिखोरबाट घमण्डराना मगर अनि गमण्डजी हजुर खाजा भइसक्यो कि भा छैन? हजुर खाजा भइसक्यो भन्नु पर्यो दिदी। भइसक्यो भन्नु पर्यो टन्न खानु भएन र? अ खादै छु। ए खादै हुनुहुन्छ? हजुर अनि ल ठिक छ। अनि के छ शक्तिखोरतिरको नयाँ होला हालखबर? ननोल भन्नु पर्दा सबै ठीकै छ समग्रमा भन्नु पर्दा अब ठीकै छ। अनि हाम्रो घमण्डजीको घर कता होमण्डजी सिन्धुली र उनको यो बसाई कतिको फरक पाउनु भयो एक फरक दुईवटा एकदमै महत्त्वपूर्ण फरक भनेको त्यही हो है ख्याल स्वास्थ्यको पन लागि ुरुङ होइन अनि तारा राणा मगर होइन अनि पवनजाङ अनि दामोदर सरलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु होइन जसले चाहिँ मलाई घुम्न चिन्हलाई सम्झिरहेको छु भन्दै बिराउँछु दिदीपुर तपाईँ पनि आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोस् त दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला फेरि पनि अर्कै एउटा निकै नै मिठो भाका निकै नै मर्मस्फूर्श भाका तपाईँकोमा आजमा राख्न चाहन्छु तिमी बिना गर्छु बिना मर्छु तिमलाई पानी थाहा छ नि तिमी हो छाती भात राखेर रा भन्दैछु ए सानो तिमीलाई पाया गर्छु खोजे गाइछौ सानो पाइदा त पाइदेऊ सानो तिमी बिना मर्छौ तिमै पनि थाहा राखेर भन्दैछु ए सानो तिमु छती बाहाल राखेर भन्दैछु ए सानो तिमु से अब मात्र लोक इन कार्यक्रम को अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग जेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को Service, चार फोन, बे शून्य अडसठी फर हाई क्वालिटी प्रोग्राम एकांश कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छ ए, राम्रो अंकल राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोह्र चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौरह चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी एक छत्तिस छिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उन् पचास चार सय प्रभु यो उपहार आहा, माया ुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पसल पुरानो सवगात फोटो रे को सहर्ष जानकारी एवं बाथरूम फिटिंग का सामान को हजार हमी कहाँ दक्षी प्लम्बर टॉयल्स सैनेटरी कामी रेलिंग किचन फिटिंग काम सुपथ मूल्य में पाइन कहाँ रोक्यू कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीप जीआई पाइप रहो जानकारी कराइं सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक सौराह चोक चितवन प्रोप्राइटर लीलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अडतिस अन्ठानब्बे धाराको आधिकारिक विक्रेता रहेको जानकारी ग्राइन्छ किचनदेखि बेडरुम स्वदेशी र बिरेसी हपिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि फर्निचर दङ्ग भातमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी सम्झनु सही टाढी चोक सस्तो भर्नेछलाई हजुर पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर दुई सिनेमा रोड टाढी प्रोपाइटर अनिल अधिकारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी अधिकारी मोबाइल अन्ठानब्बे पाँच पचास साठी पाँच सय सैतिस फोन शून्य छपन्न पाँच त्रिसठी यतातिर छोरी छोडी नजानु है उता घरको फेसनको पाँच लुगा जुत्ता मनकामा मनकामा मन फ्यान्सी एक हजारमा हाई स्कुल र बजारमा बजालमा मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको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 सम्पर्क आर, आर इलेक्ट्रिक चौरा कर्मचारी पेट्रोल पम्पको पचास मिटर प्रोप्राइटर नवराज श्रेष्ठ फोन शून्य छोबाइल अन्ठानब्बे चार पचास सात सय चौसत अध्ययन सङ्गीतमा एस ओम स्कूल अफ म्यूजिक रत्नगर एक बकुलर में संगीत का विभिन्न कक्षा थ्योरी प्राक्टिकल माध्यमबाट धमाधम संचालन भैर सहर्ष जानकारी कराइन हमारा हार्मोनियम कीदल जिम्बे विभिन्न नया नया पुराना वाद्यवादन का सामग्री बिक्री मर्म म्यूजिक एल्बम रंगीत संयोजन वाद्यवादन व्यवस्था स्कूल बा हरेक कक्षाम संगीत प्रयोगशाला अन्य जानकारी का ओम स्कूल अफ म्यूजिक रत्ननगर एक बकुलहर रेडियो अर्पण संग संपर्क मोबाइल नंबर अंठानब्बे चार पचास तेईस नौ सय चौतीस अंठानब्बे चार तिरपन्न उनपचास नौ सौ उन्स रानबे एक बैसठी चौसठी चार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 व्यवसायिक विश्राम पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ र अर्पण समर्पणको आजको श्रृङ्खलामा रहेर पनि तपाईँको माझमा तपाईँकै सम्झनाहरू तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यदि तपाईँ पनि आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ कसैको लागि केही मेसेजहरू दिनु परेको छ केही भन्न मन लागेको छ भनेदेखि दुईवटा बाटो तपाईँको लागि खुला छ अरु को नमस्कार शून्य पाँच सय बत्तीसठ हेर्नु न भर्खर भर्खर एकछिन बादल घुम्नु परेको छ गर्मी छ त्यस्तो पानी परेदेखि हुन्थ्यो भन्ने एउटा पानी पनि परिराख्या पर्न पर्न खोजिरहेछ तिन यति धेरै गर्मी हुन्छ होला है हजुर दिदी हेर्नु न के गर्नु प्रकृतिको दिन भाइ तिमी त जिउँ सधैंै गर्न सक्ने क्षमता चाहिँ रहिछा चा हाम्रो सरोज जीमा खुसी लाग्यो है हजुर दिदी अनि सरोज जी हजुर हजुर त खाइ सक्नु भयो होला है अ दिदी खा, खाजा त अब बेला खाना खाने बेला हुन लाग्यो दिदी ओहो अनि बेलाका खाना अहिले खाएर बेलाका के खानि नि सुत्ने बेलामा हेर्नु नि दिदी के भनौं हाम्रो अब के हुन्छ हाम्रो रुल्स र हाम्रो लोकै हाम्रो नियम र कानून हुन्छ त्यही त रुल्स भनेको रुल्स नै हो नि है त्यही भएर बानी पनि परिसक्यो होला अब लिदी अनि घमन इन्दमान सिन्ताङ uh -huh. अनि फर्स्ट अफ अल भन्नुपर्दा हजुरलाई इन्द्रमान तामाङ घमन राणा मगर अनि त्यहाँबाट अनि लक्ष्मी राना मगर uh -huh. लक्ष्मी गुरुङ अनि दामोदो डोटेल अनि uh -huh. नीलाम अधिकारी uh -huh. अनि टेडाका आशा ढुङ्गेल अनि सिङ यो नौल के अरे सेतेबी नौलका शिम अनि भन्नुभयो दासुरमाझी नयाँ निरवाला मोहन गुरुङ सम्पूर्ण मलाई सरोज लामा भनेर तिनीहरू सम्पूर्ण साथीको लागि दिदी लाग्यो हुन्छ दिदी धेरै साथीहरूको भिडमा बस्नुभएको थियो कि जस्तो लाग्थ्यो त्यही भएर कहिले काहीँ ठुलो आवाजले बोल्नु भएको थियो कहिले चाहिँ सानो सानो आवाजले बोल्नु भएको थियो केही छैन अर्पण समर्पणको श्रृङ्खला हो र विशेष गरी हामी तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउँछौँ र तपाईँसँग थोरै भए पनि बोलाएको सारी गर्ने कोसिसमा रहन्छौँ र रहिराखेका छौँ तपाईँ आउँदै गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य छपन्न लागि खुल्लै र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला तपाईँको माझमा अर्को एउटा मिठो भाका हामीले तपाईँको लागि तयार गरिसकेका छौँ राज्यले बजाउनको लागि निक निकै नि तयार हुन्छ राज्यले अलिकति मलाई झुक्काइराख्नु भएको जस्तो पनि लागिरहेको छ मलाई दुईवटा भाग खुल्लै छ आउँदै गर्नुहोला शून्य छप्पन्न पाँच र शून्य छप्पन्न पाँच लागि खुल्लै र यति बेला भने अर्पण समर्पणको यो हामी एउटा मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौँ राज्यको रोजाइमा रहेको भाका यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ सम्पूर्णको लागि राख्छौँ तपाईँ पनि पूर्ण प्रयास गर्दै गर्नुहोस् तपाईँसँग कुराकानी गर्नको लागि एकैछिन पछाडि आउँछौँ धेरै समय पछाडि त होइन नै एकैछिन यो एउटा मिठो भाका सुन्नुहोस् त्यस पछाडि पुनः उपस्थित हुनेछु छाया पनि लाग्यो सबै दैवा सबैबाट जब दैवा लाग्यो माया छोटो पनि त टे मु पनि म देखि टाढा टाढा भन्यो जब दैव लाग्यो माया छोट्यो आफन्त टाढिए मृत्यु पनि म देखेँ टाढा टाढा भाग्यो राजु ढकाल देवी घरतीको आवाज रहेको भागा तपाईँले यस्तो भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँहरूले सुन्नपर्ने रेडियो रेडियो अर्पण एकछिन चार तब्लु पाँच मेगामाथि हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि पन विश्वको जुनसुकबाट सुनिराख्नु भएको छ हामी लगभग कार्यक्रमको अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कोही साथीहरू हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार दर्शन दर्शन नमस्ते नमस्ते एक जास्टर बड़ा लामो रहेछ भनेर म कहिले पनि सोचिरहेको छु कि नाम राख्नु भएछ भनेर खास केही छ खासै खासै त्यस्तो त छैन अब कहिलेकाहीँ अब लाइफमा हो अब आफूलाई कहिलेकाहीँ अब अब भिडै भिडको भीड़ संसारमा बाँचिरहँदा पनि आफूलाई कहिलेकाहीँ एक्लो महसुस हुन्छ नि कुनै न कुनै मोडमा सायद अब मलाई लाग्छ कि मान्छे भएर जन्मिसकेपछि कुनै न कुनै मोडमा कुनै न कुनै बेला आफूलाई एक्लो जस्तो समयलाई नै त्यस्तो फिलिङ हुन्छ कि जस्तो लाग्छ अब कुनै दिन फेरि यो नाम हजुर मलाई पनि कुनै दिन त्यस्तो भएको थियो कारणले मैले ठ्याक्क राखिहाले ठिक छ केही छैन मैले सोधेको मात्रै हो अनि के छ एकदम ठिक ठाक छ दिदी अहिलेसम्म अहिले पानी परिरहेको थियो अहिले पानी रोकिएको छ जस्तो अलिकति शीतल शीतल मौसम भइरहेको छ जस रमाइलो मौसम छ ठिकै छ भन्नु अनि खेतबारीको काम चाहिँ यतातिर सुरु हुन थालेको छ जस अब खेतबारीको कामहरू अब अब मान मुरी फलाउनका लागि किसानहरू अति व्यस्त व्यस्त छु हामी सबै पनि सबैजना व्यस्तै छु हामी सबै नेपाली किसानका छोराछोरी नै हो एकदम है अनि आज अर्पण समर्पणको श्रृङ्खलामा आउनु भएको छ सम्झिनुहुन्छ यहाँले विशेष गरी दिजुलाई अनि मेरो भाइ विदेशमा रहने मेरो माइलो भाइ रमेश भाइलाई धेरै मिस गरेको छु भन्न चाहन्छु अनि मेरो अति मिल्ने भाइ विकास भाइलाई पनि सम्झिन चाहन्छु अनि यहाँ मम्मी बुवालाई अनि अब उता पदमपुरतिर दिदी भेनाजी हुनुहुन्छ यता पनि दिदी भेनाजीहरू हुनुहुन्छ सबैलाई अनि यता मकवानपुर काँक्रा एक झाकेटरमा धेरैजनाले अब माया गर्नुहुन्छ मलाई कृष्ण लामा ब्लन भनेर मलाई चिन्ने सबै माया माया गरने, गरने, गरने, माया गरने। बिदा नमस्कार, लामा, र्पणको आजको श्रृङ्खलाको हामी लगभग लगभग अन्त अन्तमा पनि आइसकेका छौँ तपाईँले अर्पण समर्पणको श्रृङ्खला त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पणम लगअन गरेर विश्वको जुनसुकै हुने भएको छ तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन गर्न प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र यति जेलसम्म प्रविधि कक्षामा रहेर मलाई साथ दिनुभएको थियो प्राविधिक मित्र राजुले राजुलाई पनि धेरै धेरै धन्यवाद दिँदै आज़को श्रृङ्खला <laughs> <laughs>